जब मानिसको भावनाहरुको मनन मानस को तब में भावना मनहरु जब मनम भावना झार उत्पन्न तब उसको संसार उत्पन्न कर पटक काव्य पीयूष को प्याला हरपल मन मनशा उत्पन्न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 पिल्सेको मन सम्हाले बधाई दिउँ ल तिमीलाई पिल्सेको मन सम्हाले बधाई दिउँ ल तिमीलाई अनि आँसु पुस्दै डोली चढाइदेऊ तिमीलाई पुष्प गुच्छ थमाइदेऊला तिम्रो हुनेवालालाई पुष्प गुच्छ थमाइदेउला तिम्रो हुनेवालालाई हुने रङ्गे चङ्गे फुलकोमाला लगाइदेऊ ल तिमीलाई पिल्सेको मन सम्हाले बधाई दिउँला तिमीलाई जति दोष लाउनु छ मलाई लाओस् पापी समाज जति दोष लाउनु छ मैलाई लाओस् पापी समाज म भई देशमुक्त बनाइदिउँ ल तिमीलाई अनि आँसु पुस्दै डोली चढाइदिउँ ल तिमीलाई यही चाहन्छु भेट हुँदा सक्छौ दुई शब्द बोला यही चाहन्छु भेट हुँदा सक्छौ दुई शब्द बोला मेरो यादबाट टाढा गराइदिउँ ल तिमीलाई अनि आँसु पुस्दै डोली चढाइदिउँ ल तिमीलाई प्राप्ति मात्र होइन माया प्राप्ति मात्र होइन माया त्यागे तिम्रै खुशी खातिर प्राप्ति मात्र होइन माया त्यागे तिम्रै खुसी खातिर ढुक्क हुन हु मरए रही हसाईद तिमी ढुक्क हु मरएरै हसाईद तिमी पील्स मनसनाली बधाई दि तिमी अंसू पुसते डोली चढ़ाईदेऊं ल तिमी अंसू पुसद डोली चढ़ाई दऊला तिमी जीवन हृदय चय दिय कोमल हृदय भित्र च आय दियो, दियो। उजाड़ मेरो जीवन म सदी नर मन ले बिरसु भरसना तिमी सदी नर मन ले बिरसु भया खब मेरो समय पनि किन स्तरी दिन्छन सोचेको कुराहरू कहीँ कहीँ गएर ठोकिन्छन् अनि असफल हुन पुग्छौँ हामी अनि आफूले सोचेको मायलु अनि आफूले दिलमा सजाएको मायालु अर्कै डोलीमा चढ्दा हाँसी हाँसी बिदाई गर्नुपर्ने कस्तो बाध्यता छ आज र आफूले चाहेको त्यो मान्छेलाई मनमा सजाएको त्यो मान्छेलाई बधाई दिएर अनि अर्कैको डोलीमा त्यो फुलमाला सजाएर पठाइदिँदा कति असाय पीडा भइराखेको हुन्छ हामीलाई अनि आफूले सँगै जिउने बाचा गरिराख्दाखेरि अनि त्यो चाहना राख्दा राख्दै पनि आफूले चाहेको मान्छे पढाइ बन्दिन भै भइदिन्छन् यो जिन्दगीमा पिल्सिएको मनसमाली बधाईदेऊला तिमीलाई पिल्सिएको मनसमाली बधाई दिउँला तिमीलाई अनि आँसु पुस्दै डोली चढाइदिउँला तिमीलाई पुष्प गुच्छ थमाइदेऊ तिम्रो हुनेवालालाई रङ्गे चङ्गी फुलको माला लगाइदिउँला तिमीलाई रङ्गी चङ्गी फुलको माला लगाइदेऊला तिमीलाई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 यो कोमल हृदयभित्र चट्याङ बर्सिदिँदा यस्तै खालको अनुभव हुन्छ हामीलाई पिल्सिएको मन सम्हाल्न गाह्रो हुन्छ अनि केही आँसु पुस्न बाहेक अनि परिले भिजाउन बाहेक हामीलाई केही पनि हुँदैन अनि ती आशाहरू ती सपनाहरू आशा भत्ताभुङ्गा बनाइदिन्छन् अनि ती चट्टानहरू पनि भत्ताभुङ्गा हुन्छ जिन्दगी उजाड बनिदिन्छन् ती, ती माइलोले हामीलाई छोडिसकेपछि निकै सुन्दर गजललाई मैले उत्थान गरेँ कार्यक्रमको सुरुवातमा नै देवसागरजीले सङ्जादेखि पठाउनु भएको थियो यो गजललाई धेरै धेरै धन्यवाद छ मन छुने गजल अनि मनलाई त्यो मन भकन सफल गजल हो यो गजलको लागि देवसागरजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना व्यवसायमा रहेर वाचन गर्न पाइराखौँ प्रिय मित्र कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न ब्लग स्पोर्टहरूमा विभिन्न वेबसाइटहरूमा सुनेर साथ दिन सक्नुहुनेछ चिसापानी नेपाल डट मोहन बिहानी डट र रेडियो अर्पण ब्लग स्फोर डट कमबाट पनि तपाईँले जुन सुकै समयमा तपाईँलाई पाइ पर्ने समयमा कार्यक्रम मेरो रचनालाई डाउनलोड गरेर सुन्न सक्नुहुनेछ शु, आज पनि तपाईँकै साहित्यिक सिर्जनाहरू तपाईँकै जीवन्त भावनाहरू मेरा पोल्टा भरिरहेका छन् यदि तपाईँ पनि सिर्जना कुर्नुहुन्छ सिर्जना पठाउन चाहनुहुन्छ कार्यक्रम मेरो रचनामा तपाईँका रचनाहरू पनि बाँच्नुभयोस् भइरहोस् भन्ने चाहनुहुन्छ भने तपाईँले कार्यक्रम मेरो रचनाको ठेगानामा आफ्ना रचनाहरूलाई प्रेसित गर्न सक्नुहुनेछ कार्यक्रम मेरु रचना रेडियो अर्पण एक सय चार थप्लो एक भकुलर चौक चितवन त्यसै गरी तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ आरजे दीपेन्द्र वान टू थ्री एट जिमेल डट कम र तपाईँले फेसबुकमा पनि आफ्ना रचनाहरू पोस्ट गर्न सक्नुहुनेछ डब्लु डब्लु तपाईँले सर्च गर्नुभयो भने कार्यक्रम मेरो रचनाको फेसबुक पेजलाई भेट्नुहुनेछ अनि त्यो फेसबुक पेजमा आफ्ना रचनाहरूलाई तपाईँले पठाउनुभयो भने अवश्य पनि कार्यक्रम मेरो रचनामा तपाईँका रचनाहरू बाँच्नुहुनेछन् र आज पनि तपाईँकै रचनाहरू मेरा पोल्टभरि छन् साहित्यको साझा फुलबारी जुन फुलबारीमा तपाईँकै गीत कथा कविता हाइकु गजल मुक्तक सबै विधाहरू समेट्छौँ हामी आज असार पन्ध्र पनि हो यो असार पन्ध्रमा रहेर तपाई सबै सबैजनालाई धेरै धेरै शुभकामना पनि दिन चाहे राष्ट्रिय धान दिवस पनि हो आज र कति ठाउँमा आज हिलोमा धान रोप्दै हुनुहुन्छ र बाल्यकाल सम्झन्छु म यति बेला सानो छँदा पढेको एउटा कविताकोलाई सम्झेँ मैले यो समयमा छुपोमा छुपो हिलोमा धान रोपेर छोडौँला बनाई कुलो लगाई पानी आएँ र गोडाउला यो मिठो कविता मैले कक्षा सानो छाँदा कक्षामा पढेको याद आई यो समयमा मैले यो उत्थान गर्न चाहेँ प्रिय मित्र कार्यक्रम मेरो रचनाको यो प्रसाई सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ अब भने तपाईँकै रचनाहरूलाई ठिलो नगरिकन सरसर्ती अगाडि जोड्न चाहन्छु सुरज बेवश गैरेजीले थुमा पोखरा तिन फुलबारी पिपल छाप स्याङ्जादेखि पठाउनु भएको रचना छ उहाँको रचनालाई अगाडि जोड्छु मिम्रो अङ्गालुले याद मधुमासमा तिम्रो अङ्गालुले बेरिएको याद पहिलो भेटमै त्यो नजरभित्र घेरिएको याद नयन झिकाई कोमल टोकी लजाएको नयन झिकाई कोमल हो टोकी लजाएको अझै पनि ताजा छ कोरो हुँदै हेरिएको याद पहिलो भेटमा त्यो नजरभित्र घेरिएको याद खै थाह नै भएन कहाँबाट आकाश बाढी भयो खै थाहा नै भएन कहाँबाट आकाश बाढी भयो मन एकाएक सर्पको काँचोले झै फेरिएको याद मधुमासमा तिम्रो अङ्गालोले पेरिएको याद नभेटिने दाग बनि बस्यौ यो मेरो दिलभित्र नमेटिने दाक बनि बस्यौ यो मेरो दिलभित्र कसरी मेट्ने मुटुमा तिम्रो नाम कोरिएको को याद मधुमासमा तिम्रो अङ्गालोले बेरी पहिलो भेटमै त्यो नजर घिभित्र गे, घेरिएको याद पहिलो भेटमै त्यो नजरभित्र घेरिएको याद आफ्नो माइलोलाई पहिलोचोटि भेट्दै नजरभित्र घेरिएका कुराहरू अनि अङ्गालोमा बेरिएका कुराहरू हुँदै थियो अनि त्यो याद मात्र बनिएका कुराहरू पनि हुँदै थियो रचनामा निकै सुन्दर रचना सुरज बिवश गैरेजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सुन्दर रचनाको लागि त्यसै अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा सन्तोष देवकोटाजीले दुहा कतारदेखि पठाउनु भएको रचना एकान्तमा गुनगुनाउने बाटो बने कुश गजल एकान्तमा गुनगुनाउने बाटो बने कुश गजल बिछोडको याद भुलाउने खाटो भने कुश गजल एक्लिदाको पीडाचोट मनमा अथा बनि बसेछ एक्लिदाको पीडा चोट मनमा आथा बनिबसेछ जिन्दगी नै जिउने एउटा पाठो बनेको छ बिछोडोको याद भुलाउने खाटो बनेको छ अब कसैको आशको खोजिमा बिलिन हुने छैन अब कसैको आशको खोजीमा बिलिन हुने छैन उसैको यादको तन्दुरुस्त साटो बनेको छ गजल बिछोडको याद भुलाउने खाटो बनेको छ गजल जीवन गलाउन किन पिउनु पर्यो र मदिरा जीवन गलाउन किन पिउनु पर्यो र मदिरा पिही दे जाने सङ्ग्रह माटो बनेको गजल एकान्तमा गुनगुनाउने बाटू बनेको गजल बिछोडोको याद भुलाउने खाटो भनेको गजल बिछोडाको याद भुलाउने खाटो भनेको गजल बिछुडको याद भुलाउनको निम्ति त्यो खाटो भरिएका कुराहरू अनि बाटो भएका कुराहरू गजल नै सबै कुरा भएका कुराहरू हुँदै थियो रचनामा निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि सन्तोष देवकोटाजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना वाचन गर्न पाइराखौँ यो बसाइँमा रहेर त्यसै अर्को रचनालाई पनि अगाडि जोड्छु गजल छ मेरो हातमा छाडि गयो मलाई पागल बनाएँ छाडिगयो मलाई पागल बनाएँ तिम्रै यादमा सधैँ जिउने बनाए छाडिगयो मलाई पागल बनाएँ तिम्रै यादमा सधैँ जिउने बनाए तनभन्दा ठुलो धन सम्झियो तिम्ले तनभन्दा ठुलो धन सम्झ्यौ तिमीले त्यही धनी हेरिहिँड्यौ मलाई एक्लो बनाए तिम्रै यादमा सधैँ जिउने बनाए सजाएको हरेक सपना पुरा गर्छु भन्दै सजाएका हरेक सपना पुरा गर्छु भन्दै पूर्णिमाको रातलाई पनि औँसी बनाए छाडी गयो मलाई पागल बनाएँ तिम्रो यादमा सधैँ जिउने बनाएँ तिम्रो यादमा सधैँ जिउने बनाएँ प्रिय मित्र यो सुन्दर रचना सँगसँगै अर्को सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु कार्यक्रम सँगै रहनुहोला राबाटैमा पाइने सामान जस्तो भो जो संगनी माया पनी सारे सस्तु माया सा मैपनी सातु हो माया मस्ती सबैलाई प्यारो सा झोटो माया चिन्ने गो भो मस्ती सबैलाई प्यारो भो सब आज लायो भोली छुट्ट छा समझना सुन बंदा मंगो त्यो नून बंदा सस्तो भ जाएर मजार मोटू पानी बिक्री हुदो बजारमा होद माया बजार बिक पाइद हजारमा हजार सुनभंदा मंगो त्यो नून भंद जस्तु तिलको हिरा बाट मईने सामान जस्तु भो लुगा सी फेरिश भावघरी बेचिश जताततै पाइन्छ हो जोसँग नि साटिन्छ माया पनि साह्रै ससु भो नि हजुर माया पनि साह्रै सस्तो भो माया पनि साह्रै सस्तो भो नि माया पनि साह्रै सस्तो भो.. माया पनि साह्रै सस्तो जिन्दगीमा यस्तो गर्छु भन्ने बाच भएन भने जिन्दगीमा यस्तो गर्छु भन्ने बाच भएन भने कसरी मानिस अघि बढ्छ आशा भएन भने जिन्दगीमा यस्तो गर्छु भन्ने आशा भएन भने कसरी मानिस अघि बढ्छ आशा भएन भने फुलै फुलको यात्राले मान्छे निष्क्रिय बन्दछ फुलै फुलको यात्राले मान्छे निष्क्रिय बन्दछ आँटिलो बन्दैनौने बाटोमा काडा भएन भने कसरी मानिस अगाडि बढ्छ आशा भएन भने जे बिग्रिएको छ यहाँ तडक भडकले बिग्रेको छ जे बिग्रिएको छ यहाँ तडक भडकले बिग्रिएको छ विश्वास हुन्न बोली व्यवहार सदा भएन भने कसरी मानिस अगाडि बढ्छ आशा भएन भने आफ्नैले साथ छुट्छन् जमाना उतलो छ आफ्नैले साथ छोड्छन् जमाना उतौलो छ प्रत्येक कारोबारमा चाहिएको नाफा भएन भने जिन्दगीमा यस्तो गर्छु भन्ने बाचा भएन भने सिसा जस्तै टुट्न के बेर कलियुगको सम्बन्ध सिसा जस्तै टुट्न के बेर कलियुगको सम्बन्ध दुई तर्फको त्याग र तपस्या गाढा भएन दुई भने दुईतर्फको त्याग र तपस्या गाढा भएन भने जिन्दगीमा यस्तो गर्छु भन्ने बाच भएन भने कसरी मानिस अगाड़ी बढ्छ आशा भएन भने कसरी मानिस अगाडि बढ्छ आशा भएन भने राजु आचार्यदेव चितवनका सर्जक हुनुहुन्छ उहाँ निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँलाई त्यसै अर्को रचनालाई अगाडि जोड्छु जिएम दिपु दिपेन्द्र खोला गाउँ पाँच सर्केना रुकुमदेखि पठाउनु भएको गजल छ एउटा रुन्चे गजल भनेर शीर्षक दिनुभएको छ घाड हुँदै यो घर मेरो लागि घाड यो घर मेरो लागि बा नल्याउ डक्टर मेरो लागि म तिम्रो लागि म तिम्रो गतिलो छोरा भइनआमा म तिम्रो गतिलो छोरा भइनआमा आँसु नझारा सकभर मेरो लागि बा नल्याउ डक्टर मेरो लागि जसलाई सोच्थेँ मैले सारा सर्वोच्च जसलाई सोच्थेँ मैले सारा सर्वोच्च आज बनिऊ पत्थर मेरो लागि बा नलेऊ डक्टर मेरो लागि कोही बचाउन सक्दैनन् मेरो अस्तित्व कोही बचाउन सक्दैनन् मेरो अस्तित्व छाती चिरी चर्चर मेरो लागि घाट हुँदैछ यो घर मेरो लागि मेरो नाममा एउटा चौतारो बनाउनु मेरो नाउँमा एउटा चौतारो बनाउनु माया छ भने अक्षर मेरो लागि बा नल्याउ डक्टर मेरो लागि घाट हुँदैछ यो घर मेरो लागि बा नल्याऊ डक्टर मेरो लागि डक्टर नल्याउनको निम्ति आग्रह गरेका कुरा नै नै घर चाहिँ आफ्नो घाट भएका कुराहरू हुँदै थियो रचनामा निकै सुन्दर रचना जिएम दिपु दिपेन्द्रजीलाई धेरै धेरै धन्यवाद छ आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना वाचन गर्न पाइरहेको त्यसै गरी अर्को रचनालाई अगाडि जुट्छु गजल छ मेरो हातमा अन्जन श्रेष्ठ आवागी कान्छी बजार सङ्जादेखि पठाउनु भएको हो किताबका बीचपानामा मेरै फोटो राखिन्थे उनी किताबका बिच पानामा मेरै फोटो राख्थिन् उनी मलाई पाहुना दाबी देवी देउता भाग थिइन् उनी मेरै छेउमा बसी मलाई एकरो हेरिरहने स्कुल छुट्टी भएपछि एकान्तमा डाक्थिन् उनी किताबका बिच पानामा मेरै फोटो राख्थिन् उनी मैले ल्याएको टिफिन नदिँदा रिसाउने अरे मैं लिया टिफिन नदी रिशाऊने अरे मैं भुक्क राखी मेरे सब टिफिन खाँथे उ किताब बिजपा ना में मेरे फोटो राखिन्नी नोट कापी में मेरे नाम लिखे सताने गर्थे नोट कापी में मेरे नाम लिखे सताने गर्थे उ नदीदा रोईदीने सध नोट कापी मग्थिन उ मत पाउना देवी देवता भाग्थिन उ तिम्रो हाथ समय हिस्साब सिखन पर्थ्य सधम्रे हाथ साम हिस्ब सीकाउन पर्थ्यो सध मेरी काख में बस हिस्ब ग उन्नी किताब का बीचपा में मेरे नाम फोटो राख्यो मलाई मई देवी देवीदेवता भाग्थेन उनी मलाई पाहुना देवी देउता भाग थिए भाग्थेन उनी आफूलाई पाउनको निम्ति देवी देउता भागेका कुराहरू अनि हरिसाएका कुराहरू आफूले टिफिन खानको निम्ति लाँदा ती टिफिनहरू सबै खाइदिने कुराहरू र नोट कापीमा पनि आफ्नै नाम मात्र लेखिएका कुराहरू हुँदै थियो निकै सुन्दर रचना अन्जान श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सुन्दर रचनाको लागि त्यसै अर्को रचनालाई अगाडि जोड्छु गजल छ मुक्तक छ मेरो ढाक्न कोसिस गरे पनि अगावै संकेत सकेन बुझेको छु ढाक्न कोसिस गरे नै अगावै सङ्केत बुझेको छु सत्यतालाई छुट्टो बनाउने तिम्रो नियति बुझेको छु पूर्वको लागि पश्चिम भनी छल्ने कोसिस नगर भौ ढाक्न कोसिस गरे पनि अगा अब सङ्केत बुझेको छु सत्यतालाई झुटो बनाउने तिम्रो नियत बुझेको छु पूर्वको लागि पश्चिम भनी छल्ने कोसिस नगरा भू तिम्रै झुटो उत्तर पनि दक्षिणसमेत बुझेको छु तिम्रो झुटो उत्तर पनि अनि दक्षिण पनि बुझेको छु सरू चौलागाई इन्द्रपुर तिन बैलबासरलाईदेखि यो रचना पठाइदिनु भयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को रचनालाई अगाडि जोड्छु जे पनि हुनसक्छ नआ नजिक आज भोलि माथिको छु जे पनि हुनसक्छ आज भोलि माथिको छु मेरो तन् मन केही छैन ठिक आज अलि माथिको छु कुन समयको कुरा गर्छौ इज्जेत बैज्जेत पाप धर्मको म आधुनिक जमाना आधुनिक आज अलि माथिको छु म मेरो तन् मन केही छैन ठिक आज म अलि माथिको छु सोझो बानी हिँड्दा हेपे अब डराउन कोहीसँग पनि यहाँ सोझो बानी हिँड्दा हेपे अब डराउन कोहीसँग पनि यहाँ मैहुँ सबै थोक मैहुँ मालिक आज अलि माथिको छु मेरो तन् मन केही छैन ठिक आज अलि माथिको छु साइलीको भट्टीभित्र गएको थिएँ म गजल सुनाउन अन्त्यमा पिउन असर स आज अलि माथिको छु मेरो तन मन केही छैन ठिक आज अलि मातेको छु याद पठायौ तिमीले यति बेला सम्झिएर के कारण झन् पिउन भन्दै पिएछु अधिक आज अलि माथिको छु जे पनि हुनसक्छ नआउ नजिक आज अलि माथिको मेरो तन मन केही ठिक छैन आज अलि माथिको छु आफू माथिका खुराहरू हुँदै थियो रचनामा निकै सुन्दरचना दोषी महेन्द्र लम्जुङका सर्जक हुनुहुन्छ उहाँ धेरै धन्यवाद छ रचनाको लागि त्यसै गरी छ मेरो हातमा अर्को रदीप सागरजीको सर झन्डी एक रूपन्देहीदेखि पठाउनु भएको हो खबरै खबरै नगरी तिमी आएपछि खबरै नगरी तिमी आएपछि हावाहुरी जसरी तिमी आएपछि खबरै नगरी तिमी आएपछि हावाहुरीसरी जसरी तिमी आएपछि म अचेल अलि चाँडै सुत्ने गर्छु म अचेल अलि चाँडै सुत्ने गर्छु मेरो सपनाभरि तिम्रो तिमी आएपछि मेरो सपना भरी तिमी आएपछि रगर झन्डी सुन्दर चाना यो सुन्दर सुन्दरको लागि तपाईँलाई धेरै धेरै धन्यवाद प्रिय मित्र अर्को समुदुर साङ्गीतिक आवाज लगाएर जोड्छु कार्यक्रम सँगै रहनुहोला भन्न पाइन भन्न पा। मान्छे त क्या देउतालाई नि माफ गर्दिनमा कसम खान्छु तिम्रो नभई मर्दै मर्दिन मा कसम खान्छु तिम्रो नभई मर्दै मर्दिन मा यो जुनीमा तिम्रो मान्छे भन्न तीन लो जीवन साथी भन्न ना पाने धेरै चर्चा धेर्रो चो खा देखि दुनि बोलझेट दुखी दुखिया को जीवनशाला दुखी रहे, जीवन रहे तिमी पढ़ाई को घुमटो ओर पी बनेर मन बेसहारा दुखी बोलझे घाव खाट दुखी ये मेरी मायलुको को उपहार हो मित्र खो के भनऊ कह दुखी रहे बोलजी घाव दुखी रहे चा। माटु लेखिएन देश लेखिएन कारण मेरो यो मुटु पाना दुखी रहेछ मेरो यो मुटुको पाना दुखी रहेछ बल्झिएर रह घाउ खाटा दुखी रहेछ बल्झिएर रह घाउ खाटा दुखी रहेछ र मेसित बरालजीको यो सुन्दर रचना सँगसँगै प्रिय मित्र हामी कार्यक्रमको अन्त तिराई आइसकेका छौँ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैजनालाई धेरै धेरै धन्यवाद दिन धन्य चाहन्छु र रचना पठाउनु हुने सबै सर्जकहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु इन्टरनेटमा रेडियोमा सुन्नुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझाव दिन नभुल्नुहोला भन्दै मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको निम्ति सहायता गर्नुहुने मित्र रिजन केसीलाई पनि धेरै धेरै धन्यवाद दिँदै म तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि अर्को साता भेट्ने बाचासहित छुट्टिन्छु हस्त नमस्कार बाँचेको छु हजारौँ म एक रोजी मुटु भित्र राखेको छु तिमीलाई धड्कन बनाएर आजसम्म बाँचेको छु विरतीको बाँचे त्यो डोरीले बधना बन साथी भन्न पाइना भे तक